अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो र यो हो कार्यक्रम अर्पण शुभ साझ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 हजुर हामी कहाँ बर्सर पेन्ड सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इंडस्ट्रीज प्रणालीबाट उत्पादित जापानिज कोला ब्रिस्टलका विभिन्न साइजका जस्ता निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरीका सामान सुपथ मूल्यमा पाइन्छ साथै शा, दस वर्ष ग्यारेन्टी भएको पेरि धाराको पूर्वी चतरको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि छप्पन्न पाँच एकसट्ठी सात सय सात मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उनासत्तरी एक चालिस कोर्पोइटर सुजन खनाल मकुन्द खनाल अर्पण अर्पण सु अर्को एउटा रमाइलो बसाइली राजु पनि भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा को दिनभरिको थकाललाई एकैछिन भए पनि तपाईँबाट टाडा राख्नको लागि मिठा मिठा लोक भाकाहरूको साथमा अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ र करिब करिब आधी घन्टा लगभग साथीसम्म तपाईँ सँगसँगै रहन्छौँ र तपाईँको संरचनालाई तपाईँको घरपरिवारसम्म पनि पुर्याउँछौँ यो साँझको बेला एकैछिन भए पनि मिठा मिठा लोक भाका सँगै सहयात्रा गर्नको लागि गराउनको लागि हामी आउँछौँ र आज पनि तपाईँ आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ यो साँझको बेला अर्पण शुभ साँझ सँगै रहन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ शून्य छपन्न र शून्य छप्पन्न आउन सक्नुहुन्छ यो दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँकै लागि हो र अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाअर्टको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आजको अर्पण शुभ साँझको व्यवसायीसँग शीतल इन्टरप्राइजेसले सहकार्य गरेको छ तपाईँले बर्जर पेन्ट्सको लागि सम्झिनै पर्ने नाम पनि रहेको छ शीतल इन्टरप्राइजेस त्यस्तै गरी तपाईँलाई सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्री पालीबाट उत्पादित जापनिज खुला विभिन्न साइजका जस्ता छ फिटिङ पाइपहरू तपाईँलाई चाहिएको छ अझ भनौ निर्माण सम्बन्धी जुनसुकै सामान तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई त्यसै गरी टोइलेट बाथरुमको सेनिटरीका सामानहरू पनि तपाईँले सुपथ मूल्यमा पाउन सक्नुहुनेछ दस वर्ष ग्यारेन्टी भएको पेरोवेर धाराको पूर्वी चिताउनको एकमात्र आधिकारिक विक्रेता पनि रहेको छ शीतल इन्टरप्राइजेस जुन चाहिँ रेडियो अर्पण कार्यालयको अगाडि रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उना एक सय चालिसमा तपाईँले फोन गरेर जानकारी गर्छु हेलो हजुर नमस्कार हुनुहुन्छ अनि, दुरबरुसँग अझ बढी रमाइलो नै भएको होला पहिलेदेखि राम्रोसँग पढ्नु छ है अनि अनि सम्पूर्णलाई र अर्पण शुभ साझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छु राखेका छौँ र यति बेला विष्णुको इसाराको साथी आइसक्नु अनि यति धेरै माया गर्नु भएको छ अर्पण शुभ साझलाई तपाईँहरूलाई हामीले त कुरै भएन नि है एक दिन पनि ठिकै छैन राम्रै बनाउनु पर्छ राम्रोसँग पढ्नु होला है अनि अमृतजीले आज सुझ मार्फत तपाईंलाई मेरो थाहा नसुक्ने भान्जाको लागि अनि हजुर हेलो हजुर अनि मेरो फोन उठाउन दाजुको लागि आहा अनि मेरो साथीहरु लक्ष्मी नतिने सम्मको लागि आउन छ कार्यक्रममा आउनुभमले जी खुशी लाग्यो अहिले भनिछु दिनछु नमस्कार नमस्कार माधपुर को साथी राखिको बदन अधिकारीपुरबाट है हजुर के छ मा बदनजी हाल खबर आज भोलि अलिकति माया मार्न खोज्नु भएको हो र कहाँ माया मार्न खोज्नु फोनले पो माया मार्छी लाग हाम्रो बदनजीले चाहने र फोन नलाग्नु त सायद नहुनु पर्ने फोन कहिले माया अनि सु अनि त्यहाँबाट रमेश पङ्कल र हिरान्टी अनि माउन्ट एभरेस्ट तथा आदर्श बढिङका सम्पूर्ण भाइ बहिनी तथा स्टाफहरू र मलाई बदल हुन्छ नै सम्पूर्णको लागि नमस्कार बदनजी आउनु भएको थियो बेला एउटा हो सङ्गीत मिलन लामाको रहेको छ त्यस्तै गरी सुर मिलन लामा, लामा अनि रमिला न्यौपानीको रहेको छ त्रिसुना म्युजिक प्रणालीले यसलाई बजारमा लिएर आएको छ भर्खरै बजारमा आएको छ मैडम गोरी गोरी रुपराई छ खैरो खैरो केसा गोरी गोरी रुपराई छ खैरो खैरो केसा नेपाली नि बोल्दि रैछ नेपाली नि बोल्दि रैछ का होला नि देश काल रोबी काले कपालो कालो हुर्किए गोरी गोरी खैरोसा रुपो खैरोसा नेपाली नै बोल्दी रहेछ नेपाली नै बोल्दी रहेछ लोटो का पाला, ने पाला जमी नेपाल में हुकी मता हजुर्मे दिन गराउन त होला पक्कै फाइदा जाने गराउन त होला पक हो कान्छी घुमाइदिने मैहो कान्छी घुमाइदिने नेपालको फाइदा कालो टोपी काले कालेका पाला कालो टोपी का नेपालैमा जन्मिए नेपालैमा हुर्किए म त हजुर मेथिन नेपाल चिना जाने गराउन त होला पक्कै फाइदा चिना जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छी घुमाइदिने मै हो कान्छी घुमाइदिने नेपालको फाइदा कालो टोपी कालैका पाला कालो टोपी कालैका पाला लामाले भर्खरै बजारमा लिएर आउनु भएको भाका हो तपाईँको माझमा अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका छौँ र यस्तै भाका तपाईँलाई मनपर्छ र हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ यो साँझको बेला एक किसिम भए पनि रमाइलो अनुभव गर्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय ले आज़को इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई बर्जन पेन्ट सिचिमे जानकी थर्मल पानी ट्याङ्क भगवती इन्टरस्ट्रिट पाली डा प्रालीबाट उत्पादित जापानिजको लाइब्रेसका विभिन्न सायदका जस्ता त्यस्तै गरी फिटिङ पाइप निर्माण सम्बन्धी जुनसुकै सामग्रीहरू चाहिएको छ टोइलेट बाथरुमको लागि सेनिटरीका सामानहरू अलिकति सुपथ मूल्यमा खोज्नु भएको छ भने सबै सामानहरू तपाईँले सुपथ मूल्यमा प्राप्त गर्न सक्नुहुनेछ शीतल इन्टरप्राइजेसबाट जुन चाहिँ रुडी अर्पणको अगाडि रहेको छ रत्नको राट प्रोप्राइटर हुनुहुन्छ सुजन प्रसाद सुजन खनाल र मुकुन्द खनाल र फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी सात जिरो सात यो जानकारी तपाईँलाई गराउँछु र अर्पण शुभ साँझको व्यवसायमा कोही साथी फेरि पनि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कामाटीको बोल्दै हुनुहुन्छ हेलो निकै नै सानो आवाज आइराखेको छ बोल्नुभएको हो कि हो कि जस्तो लागिरहेछ मलाई हजार नमस्कार कह देखि को बोलते हुदी बोलने तर आवाज कह कोल्पन हो कि जस्तु लाइ रहा कवाज स्पष्ट आगे हजर हाँ वे अंको हाल खबर आवाज बुझ्न निकै नै गाह्रो पर्यो जे सोराचोकबाट पवित्र किरानाबाट भनेको चाहिँ मैले सुनिस रहेको थिएँ फेरि फोन प्रयास गर्नु होला अलिकति तपाईँको फोनमा डिस्टर्ब आएको हो कि जस्तो पनि लाग्यो यति बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ एकदम गाह्रो भयो है नबिन आवाज सुन्न निकै गाह्रो भयो है त्यस्तै त्यस्तै लाग्यो मलाई मैले आवाज राम्रोसँग बुझिनँ कि बल्ल त्यो आवाज चाहिँ मसम्म आइपुगे हो नि के छ नबिनजी हालखेर एकदम ठिक छ हाम्रो पनि विष्णुजीले पनि मेरो पनि ठिक छ भनिदिनुहोस् है भनेर राख्नु भएको छ मेरो पनि ठिक छ सम्पूर्ण रेडी अर्पण होल युनिटको ठिक छ अनि के गर्दै हुनुहुन्छ गरिएपछि केही हुन्छ निचार्य नन्दु भने तिमी सबैलाई हुन्छ नवीनजी आउनुभयो खुसी लाग्यो तपाईँसँग यस्तै सहभागिता फेरि जुट्नेछ आशा गर्दै बिदा हुन्छ नमस्कार नवीनजी आउनुभएको थियो यति बेला शुभ राहत चुकदेखि अलिकति सुरुवातमा कुरा गर्न कठिनाइ भएको कि जस्तो पनि लाग्यो फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ तपाईँ आउँदै गर्नुहोस् यति बेला अर्पण शुभ साँझको व्यवसायमा हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ तपाईँलाई निकै नै मनपर्छ सायद यो भाका पनि यति बेला अर्पण शुभ साँझको व्यवसायमा लागि भनेर ल्याएका छौँ गोविन्द पङ्गेनी एन्टिकापनको आवाज रहेको भएका हो गोविन्द पङ्गेनीको लाई सङ्गीत रहेको छ ज बाजे समझना चुना तिम्रो नए ये मया सा तिम्र की ती मया साजे ती तिमले आज संजे तिम्र भनेर त्यही माया साझे तिह्र पो तिम्रे साजसम्म बाँचे निकै <sum> निकै <sum> <sum> <sum> सुनिसक्नु भएको छ अर्पण सु रेडियो अर्पण एक सय चार थुप्रो पाँच अम्बेकी हर्चमा साथसाथै यति बेला अर्पण सुख साझको व्यवसायलाई तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच अम्बेकीको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण कम लगइन गरेर पनि विश्वको जुन चुकेको सुनिराख्नु भएको छ अर्पण सुख साँझको व्यवसायमा रहेर हामी तपाईँको सम्झना तपाईँको आफन्त सम्भव पुऱ्याउँछौँ त्यस्तै मिठा मिठा दुर्भागाहरू तपाईँको माझमा राख्छौँ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गरेर राखेको छु तपाईँलाई बर्जुल पेन्ट सिमेन्ट त्यस्तै गरी निर्माण सम्बन्धी जुनसुकै सामानहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनु होला शीतल इन्टरप्राइजेसलाई जुन रत्नको राज वकुल्हरूमा रहेको छ र डियो अगाडि छ Phone फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी सात सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस अन्ठानब्बे चार फोन गर्नुहोला प्राइटर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल यति बेला अर्पण शुभ समाजको व्यवसायमा पनि कोही साथी आइसक्नु भएको छ पर्खिराख्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कामाटी को बोल्दै हुनुहुन्छ शुभ नाम अनि कतिमा पढ्नुहुन्छ कहाँ पढ्नुहुन्छ निजेलसमा अनि बियुगलाई अहिले फोन चाहिँ कसले लगाइदिनु भएको आफै लगाउनु भयो र होइन होला झुटो बोल्न चाहिँ हुँदैन नि है अनि खाना खानुभयो कि खानुभएको छैन हाई हेलो खाना भएको छैन मम्मी ले बनाउनु भएको छैन खाना? नो काल नि बा बनाउनु भएको छ खाने बेला भएको छैन है अ ल ल ठिक छ आजअर्बले शुभसाज मार्फत पनि अगाडि कगसले समझीले बसुमा हजुरले उहु धन्यवाद अनि मम्मी बाबा उहु दाई उहु दिदी उहु खुनुबाक मम्मी अनि कार्यक्रममा आउनुभयो राम्रोसँग पढ्नु होला मम्मीले भनेको मान्नुहोस् है ल नमस्कार बिहो खुझी हुनुहुन्थ्यो त्यति बेला नजिकैबाट सम्झिनु भएको थियो र अरू पनि सुब्बाको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ हामी कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइपुगिसकेका छौँ उहाँलाई स्वागत गर्छु नमस्कार भरे? कतिको गाह्रो छ अनि हाम्रो हजुर। हजुरलाई ठीक छ दाङदेखि चितवनसम्मको बसाई सधैं सफल रहिराखोस है त। होस। अनि आज अर्पुर селоसामा आउनु भएको छ। अन्त अन्तमा अंद पनि शौकेका साथी छैनन्। सबै प्रश्न हजुरलाई। धन्यवाद। मेम्रो रसुली ब्यारेका साथीहरुलाई। उहु। अनि टिङटिङ लाइनमा बस्ने दाइलाई। उहु। अनि मेरो मलाई चिनिन्न हेमराज जी त चिनि नजिने सम्पूर्णलाई। हुन्छ हेमराज जी तपाईंको सहभागिता आगामी दिनहरुमा पनि रहनेछ विश्वास गर्छु। अहिले भने छुटिन्छ है। मस्कार नमस्कार ला नमस्कार, हिमराजी आशु बस आज को युवस को अब भने हमें अंत में यति सम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई दे धन्यवाद नदिरहनु म पक्कै पनि सक्दिनँ धेरै धेरै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट जुन अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुराबाट अझ भनौँ साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु राज अझ विशेष विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति होस् त अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रत्यक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या को पाड़ सुनो